नमस्ते रिटि माथा सुनेर बसिन्न भा सम्पूर्ण सं समपूर्ण साहारायणी खड़का को तन्नी स्वागत आज चौबाटो को एघारों अंक एघार अंकमा तपाईँलाई फेरि स्वागत आजको नयाँ अङ्कमा प्रवेश गर्नु अघि म अघिल्लो भागको कथा छोटो रूपमा दोहोऱ्याउँछु अङ्क दसमा अभयलाई पढाउँदै गर्दा मिलनले वर्षालाई फोन गरेपछि अभयले वर्षालाई जिस्काउँछ र वातावरण हल्का बनाएपछि आफ्नो गर्लफ्रेन्ड प्रेक्षाको खराएसी समस्या देखाउँदै दे। पढाउने बेलामा पनि बस्न दिन अभयले आग्रह गर्छ वर्षा पग्लन्छे अर्कोतर्फ बाटोमा हिँड्दै गर्दा वर्षाले मिलनलाई साराको बोयफ्रेन्डको बारेमा खुलदुली लागेको कुरा पनि खोल्छे मिलनले साराको जाँच सकिन्जेल कुरा भनेपछि अलिकति मत्थर भएकी वर्षाको मोबाइलमा राति सारालाई पढाउँदा पढाउँदै कसको फोन आएको होला सुनौ जो बाटोको भाग फोन ल्याउ भनेको यता ल्याऊ भनेको के यो त बाहिरको नम्बर भनेर बोल्छु है म पढ्दैन यता ल्याऊ भनेर म सारा हो को वर्षाले खोजिसकेको होइन म त वर्षा भने त मेरो हजुरले यो नम्बर चाहिँ कसरी पाइस नि खोजेको नानी अच्छा ल ठिक छ सो। सरी नानी रातिमा डिस्टर्ब भयो अब रातिसक्यो क्या बुढाले कहाँबाट सोध्ने को हो नि साइको अङ्कल हुनु त कि गाउँतिरको अनि किन बोल्छ यहाँ त यत्तिकै मन पर्दैन क्या त्यही भएर ड्याडीजी किन भनेको त उनलाई मलाई बुहारी बनाउने खुब रहर छ कि बुवासँग मागेका होला नि नम्बर एक्साइटिङ पो रहेछ त अनि छोरा चाहिँ के गर्छ नि खै मलाई के था? खै सिए पढ्दैछ क्या अरे फेसबुकमा फ्रेन्ड छैन हजुरको देखाइ छु न इ मेरो मोबाइलबाट खोल्छु न बरु फेसबुक छ कतै नपाएर ह त्यस्तो एक्साइटेड हुनु पनि केही छैन है पढ तिमी भोलि एकाउन्ट होइन भ्याउ त पढेर अलिअलि अलिअलि पढेर पुग्छ त नि न्यान्सी छ क्या अगाडि अलिअलि भनिदिइहाल्छु नि त्यसले मम्मीले कस्तो पढ्दैछ छोरीले भनेर सोद्धा चाहिँ म के भन्ने नि मम्मीको त कामै त्यति त हो नि ग्रुप के साह्रो अब अलिकति रेस्पोन्सिबल हुनुपर्छ नि अब त तिम्रो इक्जाम सक मलाई एउटा कुरा गर्नु सकिन्छ एकदमै इम्पोर्टेन्ट के कुरा दिदी अहिले नै न पढ्दैन इक्जाम सकेपछि भन्छु भने त ला मलाई कस्तो खुलदुली लाग्यो नि त्यस्तै खुलदुली पढ्नलाई लाग्नु नि Oh I'm going to, <laughs> <laughs> <ibles> <kee tôiningen> oh boy, to go on the bike. Fly to Brian? You. Always. Let's go on the bike. I think I'm on the cross. <laughs> you're going to get a bike. Hey, you're going to get a bike. Hey, you're going to get a bike. You're going to get a bike. One way or two way? One way. No. No flight, one way. What's the domestic flight? No, I don't want to. मलाई त रेल चढ्न कस्तो मन थियो अनि भनेको नि जाँदा प्लेनमा जाऊँ आउँदा ट्रेनमा आऊँ न त अँ यार त्यसै गरौँ प्रेसर पनि हुँदैन रमाइलो गर्दै आउन भ्याइन्स भइलोकै हो आज पनि सर आउनुभएको छ है घर गएर हो हो या बुढालाई बिहे लागिरहोन गएका छन् नि त पोखरा फोटो देखेन फेसबुकमा ए हो र मैले त देखिनँ त कहिले पोस्ट गरेको हेर् तेरि आज बिहान पोस्ट गरेको हेरिनुहोस् मैले चाहिँ देखाएको थिएँ है आज बिहानको होला फोटो सायद पुरा खतरा खतरा सेल्फी हान्दैथेँ बुढाले होइन नयाँ बेहुलीसँग त कति टाँस सिकाउन गर्लफ्रेन्ड रहेछ कि क्या हो बुढाको अनि तेरो मात्रै हुन्छ भन्ने ठानेस क्या हो अनि मिलन तिम्रो चाहिँ कि छैन छ नि तर गर्नै भएको छैन तर पनि बुढा चाहिँ बुढै थियो यार अनि बुढो मान्छेको चाहिँ मन हुन्न कि क्या हो तिम्र अर्काटेर नबस हजार लाग्छ ठिकै त हो नि त्यो अमरलाई रेलगाडी चढ्न मन लागेको थियो मलाई मात्र हो र तिमीलाई नि त हो नि त भनेपछि तिमीहरूले म त आउँदोले त त्यसो भने त हाम्रो एक्जाम पर्छ जस्तो लाग्यो मलाई औ हेर खो यता हेर्दा एक्काइस कति भनेपछि हामी त पच्चिस कति मात्रै आइपुग्छौँ ट्रेनमा हो भने है ला चौबिस कतिबाट एक्जाम छ के गर्ने त्यसो भयो भइहाल्यो पहिले नै हान्दिउँ खर्च लगभग उस्तै हो क्या अरे के छ तिमीहरूको विचार ए, कोई लियो, कोई लियो। आ, ए, ए के हुन्छ त फेरि एक्जाम आइहाल्छ नि यो फेरि जाने त कहिले हो कहिले फाइनल होइन के हुन्छ भन्यो भने त घरबाट जानै दिन नि एउटा हिजो राति एक बजीसम्म बसेर सकेको आनन्दै हुन्छ नि आफू त जे काम पनि लास्ट अब नभई गरिन क्या अँ तेरो बानी मलाई थाहा छैन सधैँ लास्ट टाढो भन्छ अनि सधैँ राम्ररी गरेर हुन्छ मेरो भन्नलाई त अलिक राम्रै ठाउँमा खुवाउँछु भन्नु नि कस्तो ठाउँमा खुवाउँछु खै केएफसीको भन्यो भए चाहिँ नै भन्दिन थियो अब त गर्दिन चल्दैन आफै आफै गरौँ गर्न चाहिँ आइडिया सेम हुन्छ फेरि अँ त्यो पनि हो भोलिसम्म चाहिँ भ्याइसक्नुपर्छ है पर्सि पर त गर्ने अन्तिम डेडलाइन छ हेराइसकि छैन तिमीहरूले तिमीहरू म त खोज्यो बसेर गर आउन त मिलन ल्याबमा एकअर्कालाई हेल्प पनि हुन्छ छिटो पनि हुन्छ त्यसो गरेर हुन्न भइहाल्छ नो प्रब्लम नेट चल्छ त्यहाँको किन नचल्ने कहिले ल्याब जाने भए थाहा हुन्छ नेट चल्छ कि चल्दैन भनेर एमबिलियनबाट टिकट चाहिँ टाढो काटिहाल्नुपर्छ है जति ढिलो उति प्राइस बढ्छ अँ स्ारा थाहा रहेछ हामी यसै पनि ढिला भइसक्यो अनि कहाँबाट काट्ने त मलाई त केही आइदिएको छैन यसबारे म ड्याडीलाई भन्छु नि ड्याडीको साथीको ट्राभल एजेन्सी छ सकेसम्म मिलाएर गरिदिनुहुन्छ भरे खबर गर ल ल ल बरु एउटा फेसबुक ग्रुप बनाऊ न पर्सनल्ली भनिराख्नु पर्दैन के कुरा गर्न पनि साह्रै सजिलो हुन्छ हुन्छ नि त म बनाउनु नि त फेसबुक चलाउनु नि त त्यस्तो धेरै वाट्सएप त चलाउँछु होला नि त भइहाल्यो नि त समस्या ख ओ खत्रै सपिङ गरेको छ त तिमीहरूले बक्सा मात्र ठुलो हो के के किन्यौ त त्यही अलिअलि जाडो कपडा त हो नि बिहान कलेज जाँदा कस्तो चिसो हुन्छ त्यति हो की खाने कुरा पनि छ तिमीहरूसँग कसैलाई के चिन्ता घर झुवाइँलाई खान कि चिन्ता त्यत्रो अर्डर गरेर नि यता प्लास्टिकतिर आउनै पर्छ तिमीलाई खन्छु आस्टे हो क्या मिलन तिमी लौ मलाई दुईजना मिलेर एक्लो पारेको छैन प्रशान्तलाई फोन गरेर बोलाऊ अँ भन्ने बित्तिकै टुप्लुक्क आइहाल्छ नि तिम्रो प्रशान्त किन ठाक तिमीहरूको सम्झाइदेऊ न या जहिले बाहिर जाने रटान लगाएको छ लगाएको छ दिक्क भइसकेँ म त ब्याचलर सकेर जा भन्छु मान्दै मान्दैन जोइन त गर भनेको नि मान्दैन अहिलेसम्म त एक वर्ष सकिसक्थ्यो कस्तो अबुझ हो त नि कुन नि सम्पत्ति धेरै भएको होला नि अलिक मजाले कुरा गर न बुझिहाल्छ नि तिमी जस्तो भयो त भइहाल्थ्यौ नि अति एकरो लाग्ने खालको छ दिक्क लागिसक्यो मलाई त कहिले दिक्क लागिहाल्छ नि कुरा गर के कुरा वार्ता हो नि त वार्ता सरकारदेखि अफेयरसम्म अब ठुस नपर ला चिसो हो पानी मन तातो ल्याइदिनु भने होइन मान्छेलाई रुखै सन्चो भएको छैन चिसो रहेछ ल म भन्छु ए भाइ कहाँ यार तिमी पनि मन तातो पानी भने होइन यस्तो जाडो छ यार हस् आइहाल्यो थर्काउनु पर्छ तिमीलाई कहाँ थर्काएको हो र हामीले सबै खाजा खाइराख्ने ठाउँ त हो नि चिन्ने जानेकै भाइ हो केही फरक पर्दैन अनि तिमीहरू कहिले जाने भयो त मिनन कति बजी भन्या ए भोलि साँझ सात बजीको फ्लाइट छ नि अनि कहिले फर्किने रे तिन दिन प्रोग्राम छ एक दिन घुमिन्छ अनि त्यही साँझ फर्किन्छौ ए राति पो हुँदो रहेछ त फर्किँदा अँ त्यो चाहिँ अलिकति झ्याउ भयो अमन्ड मलाई त केही पनि थिएन हेर न केटीहरूको लागि चाहिँ अलिकति प्रब्लम हुन्छ होला पछाडि सार्न नि एक्जाम परिहाल्यो यो मन त पानी अनि एक तिनवटा हट लेमन खाने खानेकुरा पनि ल्याऊ न भाइ कस्तो भोक लागिरहेछ ए थाहा छ पाउ तलाई यिनीहरू त दुईजना केटी दुई दुईजना केटा भएर जान लागेको छ नि ए हो के हो तिमीहरू थाहा पत्तो छैन त हामीलाई के थाहा हो यत्रो कुरा पाउनुहुन्न तिमीहरूलाई नि यो चाउचाउ साँधेको यो चाहिँ चिकन फ्राइड राइस अनि अब थुक्पा ल ठिक छ भाइ अनि के ल्याइदियो तिमीहरूलाई दिल्लीबाट भन न भन भनेकै कुरा ल्याइदिने जसरी भने फेरि एउटा ल्याइदिनु होला त भन न मात्रै केही ल्याउनु परेको छ नि तिमीले राम्रो गर मलाई त ल्याइदेऊ जे ल्याए ल्याइदेऊ तर ल्याउन चाहिँ ल्याइदेऊ त्यो बर्सेर बरू नल्याइदिने हुन्छ ए फेरि बिर्सिन्छु म ल तिम्रो ऋण के को पैसा दिन्छु बाटो खर्च हो कि क्या हो स्यालेरी पाएँ नि त उसले आज नाक हेर नै बढी भयो नि कहिले सानीमा नभेट्ने कहिले मजा नपाउने भएर जहाँबाट झिकेको बाँड्दै हिँड्ने फेरि नमाग भन्न खोज्या हो बानी थाहा पाएपछि त कुर्कन लिनु नि फेरि ए राख्ने भयो राख न त मेरै ब्यागमा हालिदिन्छु है म त कसै पनि खाने हो भनौँ मेरो ट्रिट आज अब पैसा पनि धेरै नै जम्मा भयो के ल्याइदियो त पट्टु? ए त्यो हुन्छ नि स्किल एटन मात्रै भएको मान्छे के के भन्छ त्यसलाई यसले भित्तामा झुन्डाउँछ त्यही ल्याएर मिलेर अहिले मारिदिन्छ नि त ल्याइदिने भन्ने कुरा त मलाई थाहा छ नि ले केले ल्याइदेला त यो थाहा पाउनु था त अर्को भाग सुन्नैपर्छ तपाईँलाई आजको अङ्क चाहिँ कस्तो लाग्यो मलाई प्रतिक्रिया लेखेर पठाउनुस। प्रतिक्रिया पठाउने ठेगाना चाहिँ फेसबुकमा फेसबुक डट कम स्ल्यास सिएचएबिएटिओ चौबाो ट्विटरमा ड्रामा र एसएचएआइएलई हो आजको अंकमा अभिनय गर्ने कलाकारहरू दुर्गा कार्की समापिका गौतम दीक्षा आचार्य सालिग्राम गौतम सुभाष सुवेदी रविनाथ थापा आयुष्मा खड्का आरएन न्यौपाने र अश्विन थपलिया लगायत नाटक लेखिका दुर्गा कार्की र निर्देशक नवराज बुढाथोकीलाई धेरै धेरै धन्यवाद दिँदै अहिलेलाई म विदा हुन्छु हरेक हप्ताको सोमबार साँझ सभा बजे र मङ्गलबार दिउँसो दुई बजे पुनः प्रसारण सुन्न नभुल्नुहोस् है